कथामा केही कुरो चित्त नबुझेको भए हामीलाई खबर हर्नुहोस् है गाविसको काममा राजनीतिक दलहरूले चलखेल र ताना ताना अरेको थाहा पाँदा मलाई कति पनि चित्त बुझेको छैन माधवपुर गाविसका गाविस सचिव विश्वनाथले भने यस्ता कुरालाई मिलाउन निकै सिपालु थिए गाविसको सेवा सुविधा घर घरमा पुर्याउने सचिव भनेर ग्राममा उनको निकै चर्चा पनि हुन्थ्यो तर उनको कार्यालयमा चाहिने कागज भने <laughs> भेटिको छैन आफै हेर्नु न राम्रो खालको जुन कागज हुन्छ रितेश आफ्नो बाबुको मृत्यु दर त गाविसमा नभेटाएपछि विश्वनाथसँग रिसाए उता गोदियानी गाविसमा पनि नेताहरू गाविस सचिव अखिलेशसँग रिसाउँदै थिए किन रिसाए थाहा छ हजुर भयो मेरो वार्डतिर चाहिँ त्यसमा भनको कमी छ हाम्रो चाहिएको छ र ठुलो मैदान चाहियो तपाईँको कुरा त्यो हेर्नुहोस् सचिव साह हामीलाई त शौचालय त चाहिँ त्यसको साथसाथै हामीलाई महिला विकासको लागि एउटा भवन चाहियो किनभने महिलालाई धेरै समस्या परिरहेको छ सुन्नुहोस् न आन्तरिक स्रोतमा जुन किसिमको बजेट छ हामी आन्तरिक स्रोतबाट लिएको बजेट र अलि बचेको बजेटबाट हामीले के गर्नु छ भने प्राथमिकताको आधारमा जुन पर्छ त्यसलाई पो गर्नु पर्यो बाबा तपाईँ यसरी भन्नुहुन्छ तपाईँ यसरी भन्नुहुन्छ यसरी कसरी कुरा मिल्छ भन्ने कुरा बुझ्नुहोस् गाउँ सम्बन्धी कोही किसिमका वातावरण सोच्दैन कि अप्नेमा खालि हाला हाला हो त ल हेर्नुहोस् उहाँ बुझे उहाँ बुझिराख्नु भएको छ कुरा तपाईँहरू अनुशासित पार्टीको मान्छे भएर पनि नबुझिदिने होइन मेरो भनाइ त्यो होइन नि तपाईँ कुरै बुझ्नुहुन्न मेरो भनाइ के हो भने प्राथमिकतामा जुन बजेटमा पर्छ त्यसलाई काम गरौँ न हामीले अब तपाईँ हाम्रो भन्नुहुन्छ तपाईँ हाम्रो भन्नुहुन्छ यो त भएन हेर्नु यस्ता त छन् आफ्नो कुरा नभएपछि मिटिङ मा मा नेता हान थापानी गावी गिषद बहन सकें उधवपुर में सचिव विश्वनाथ ने गांव परिषद को तैयारी का बोला थे अखिलेशजीको गाविसमा त हिजो परिषद बसेथ्यो चारै पार्टीको आम जनता पनि आफैमा हौ हल्ला गरेर तर हामीसँग त्यस्तो हुँदैन हामी कहिले गरे पनि छैनौँ तपाईँहरूले टिपाएको एजेन्डा मध्ये सबभन्दा धारा अब धाराको छ होइन सिलाइ कटाई छ ब्युटिसियनको छ होइन महेन्द्रजीको जुन के रे उहाँ अलिजान बाबुको हजुर अलिजान बाबुले सार्वजनिक धर्मशाला भन्नुभएको छ अनि नाला र सड़क भयो पनि त्यो पोलहरू गाडी पनि कुरो छ होइन अब अब आफै मिलेर छलफल गरौँ सबभन्दा आवश्यकता छ त्यसबाट सुरुवात गरौँ हामी के छ सबै आवश्यकता बढी सुनु सब हो सब काम सल कुरा छ नि हाम्रो सुन हजुर अलि जान बाबु एकदमै अर्को वर्षमा हुन्छ कम्तीमा त्यसमा आधी काम यो वर्षमा गरौं पैसा चारै दिन बाटो भएन नि एक ठाउँमा एउटा हामी अरु अरू गाविस जस्तो जनताको लागि गर्ने हो र हाम्रो पार्टीको पनि नाम हामी कटाई होइन तपाईँको छ नि घरको अगाडि हामी माटो दस टिप हामी दिँदैन दी दुई दी टिपको दी लागि उत गोदियनी गावि का सचिव अखिलेश गांव परिषद बसन्श्वनाथ ने इस सब मिला गांव परिषद बसा सब को सहमति जुटाऊ सफल भरपनी एकजना सब बुझा सकता कस को ठाकुर मेरो पनि ठिकै छ अब त्यही अब अंशको कुराहरू चलिरहेछ ए तपाईँको अंश भन्डा भयो घरमा है हजुर मेरो त्यो मृत्युदाताको प्रमाण पत्र बुवाको लागि मैले भनेको थिएँ नि अस्ति एक वर्षभन्दा बढी हुनु लाग्यो बुवा बित्तिकै बेला तपाईँले मैले कागजातहरू दिएको थिएन उहाँको डकुमेन्टहरू त्यो बनाइदिनु पर्यो त्यो त बनाइसकेको नि पाएन दुवैजना पाइरहेको छैन यस्तो कामचोर मान्छे छ नि यो पनि त्यो बनाइसकेको एकदम याद छ त्यो बनाइसकेको मैले त्यही बेला नै तपाईँको जिल्लामा बनाएर अनि प्रत्येक हामीले रिपोर्ट दिनुपर्छ नि त्यही बेला लगेर सब सबै कागजहरू दिइसक्यौ बनाइसक्यो त्यसमा केही छैन अब पत्रिकाहरूमा सुनिन्छ सचिवहरूले त्यो मरेको मान्छेको नामको पैसा खाइदिन्छन् अरे आरे मान्छेको नामै नै कट्टा गर्दैन लगतबाट म स्विका छन् एक दुईजना होइन त्यो कागजहरू किन बेगमा राख्छु त्यही हो अब एउटा माछा जुन छ नि एउटा माछा पोखरीमा बिग्रियो भने बिराइम पर्यो भने सब हुन्छन् भन्छन् त्यस्तै हो सारा सचिवमा त्यो त ठिकै हो अब मेरो चाहिँ कागजात त्यो बनाइदिनु कागजात एकदम रेडी छ तपाईँ चिन्तै लिनु पर्दैन बुझ्नुभयो अब हेरला फेला पर भर्नि फेला पर छ त्यो छ अनि अब हेर्नु न रितेश ला मलाई पनि फोनमा धमकी आउने चिठी आउने भूमिगत समूहहरुको हेर्नुस् न हेर्नु न यस्तो यस्तो चिठी त छ कुली मार दिएजग्गा लेखेछ अनि यो शेयरथिङ भन्ने ई कहाँबाट आएको हो फेरी ई शेयरथिङ कहले नरनी कि जे बहोत ही दबंग ग्रुप होस् अनि कइसे हिसाब किताब सरेक परि गर्न कि मिला हो त मिला जुइन बेला पनि तरसाउने काम गर छ यार त दबंग वाला ग्रुप जो सुखै होस् तलाई के मतलब छ ठीक बा बमलेको यस्तो समझ्य दबंग वाला हो मलाई पनि भूमिगतमा सम्झनुभयो होला म खोज्छु गइहाल्छ भेटिहाल्नु हुन्छ होइन अब घरमा मेरो धेरै जिम्मेवारी भएको छ बाबुमा पनि छ भाइ पनि पढ्दैछ छोरी पनि भयो दुइटा के नाम राख्नु भएको छोरीको नाम त सृजना हो होइन बेटी ल भन त ए राजनाथ बाबु एकछिन है मेरो एउटा फोन आयो एकछिन बाहिर गइदिनुहोस् न है हेलो हजुर बाबु हजुर हजुर म विजय बाबु बोल्दैछु प्रणाम प्रणाम ए विश्वनाथजी भन्नुहोस् भन्नुहोस् के भयो समस्यामा यो आएको आए कसले दियो दुई लाखको एउटा अरे त्यो कुनै सिरे तराई वराई छैन बुझ्नु भएन त मैले आफ्नो भनेर यो हजुरलाई मैले सानो कष्ट गरेको फोन गरेको हजुर होइन मेरो हेर्नुहोस् केही भयो भने हजुर विश्वास बाबु चिन्तै नमानुहोस् हजुर विजय बाबु म बालबच्चा वाला मान्छे हजुर एकदम डर लाग्न थाल्यो अब सानो तिन चरणमा दुई दुई लाख रुपियाँ कहाँबाट ल्याउने आरे विश्वनाथजी तपाईँले त्यो दुई लाखको चिन्तै नगर्नुहोस् आज मजाले तपाईँ घरमा सुत्नुहोस् होइन भोलि बिहानै मलाई भेट्नुहोस् चिया पनि सँगै खाउँला र म तपाईँसँग कुरो गर्छु र तपाईँ चिन्तै नमान्नुहोस् यो हाम्रो विरोधी पार्टीको काम हो बुझ्नु भएन बहुत राम्रो गर्नुभयो मलाई जानकारी दिनुभयो गर्नुभयो धेरैजनाले गीत गाइसक्यो बिजुले पनि गीत गाइसक्यो बब्लुले पनि गीत गाइसक्यो रेहानाले पनि गीत गाइसक्यो अब पालो रञ्जनको ल रञ्जन तिमी गाउ त रोवतारी बानेकी अखिया गिरे हो लोर रो अधिरे होइन कय गुन आय म तु डी दे हो भोर कवन आय गुनवाय म तु हो भोर दिनो राते सुना तानी सासुजी के तानिहा भगन हरा बेटा जनान दिनो राते सुन तनी ससुजी के तानिह भगन हे जन इहो कल जुगवा देखि मना तर भोर फोर्थ भएको छ बिर्जु र थर्ड भएको छ नेहा र सेकेन्ड भएको छ र फर्स्ट भएको छ बब्लु ल ला सबैजनाको लागि एकचोटि ताली बजाउ यसपालि <that> गान प्रतियोगिता भइसक्यो होइन अब अर्को पाली चाहिँ कविता प्रतियोगिता हुन्छ तिमीहरू सबैजना नि कविता लेखेर ल्याउनु ल हो मम कविता कम्पिटिशन हुन्छ हो कविता कम्पिटिशन हुन्छ है अनि तिमी पनि भाग ल बिरजू यस मैम ल अब छुट्टी भयो है सबैजनाको रोटी ल라우 हुन्छ आइयो त पनि आबसोसा त्यो पनि त आउँथ्यो नि कविता लेख्न जानेको छेत छ नि तपाईँ पत्ता रहन्छु ठिकै छ बजार जानु छ त्यहाँ हाट बजार गर्नु छ अनि के गर्ने हाट बजारमा गएर सामानहरू के के बाबुको मजा छैन स्वेटर छैन मलाई एउटा च्यादर पनि लिनु थियो अब अब एक चार चार पनि चाहिन्छ मेरो बहिनी कतिसँग तयारी हो मलाई केही पनि चाहिँदैन ल्याउनु रे लक्ष्मी कहाँ छ रे बापरे बा अनि कति राम्री भएको अब म त त्यस्तै कालोको कालै छु नि त झगडा गरेर हुन्थ्यो नि होइन अब तिमीको बरु साइड लाग नचिनेको नम्बर रहेछ त के रे साला पैसा दिँदैन साले गोली गोली मारिदिन्छु साला धम्की पो दिन थाल्यो त था साला कोस थाहा पायो त्यसले नम्बर यो एकैछिन <coughs> ए यसो गरौँ अब भएन बस्नु मिल्दैन अलिक काम पऱ्यो कि जसी हाट बजारमै भुल्न चाहन्थिन् तर धम्कीपूर्ण एसएमएसलाई आत्तिएका विश्वनाथले भने जसोदियालाई त्यहाँबाट लिएर निस्किहाले त्यसपछि उनले के गरे थाहा छ हजुर सिडियो साहब तपाईँ नै भन्नुहोस् हामी गाविस सचिवहरू यस्तो अवस्थामा कसरी काम गर्ने भन्नुहोस् न मैले के गर्नु पर्यो भन्नुहोस् हेर्नु सिडियो साहेब दिनभरि काम गर्यो राति घरमा आरामले खाना खाएर सुतौँ भनेको यस्तो फोन आउँछ मेसेज आउँछ यो मेरो फोन हेर्नुहोस् तपाईँ मैले बुझेँ म्यासेज पढ्नुहोस् पर्ला मेरो यो आम नेपाली सचिवहरूको समस्या आमा बहिनीको नाम मागिरहेछ होइन ना, त्यसरी होइन तपाईँ भन्नुहोस् न कसरी हामीले शान्ति सुरक्षा गर्ने भन्नुहोस् न सिडियो साहब म पनि यो गाविस सचिव हक हित संरक्षण केन्द्रको अध्यक्षको हैसियतलाई भन्दैछु यस मुद्दालाई तपाईँले गम्भीरतापूर्वक लिइदिनु पर्यो होइन शान्ति सुरक्षा गर्ने जिम्मा हाम्रो हामी शान्ति सुरक्षा गर्छौँ कुनै हालतमा गर्छौँ तपाईँ निर्धकबाट जानु कसरी निर्धक भएर जान सकिन्छ सचिवजी तपाईँ भन्नुहोस् न रात दिन हेर्नुहोस् बाटो हिँड्नु छ काम गर्नु गाउँमा कुन बेला मान्छे आएर कहाँबाट आक्रमण गर्दै तपाईँहरूको व्यक्तिगत सुरक्षा चाहिएको छ भने हामी पुलिस प्रशासन तपाईँलाई फटाउन सक्छौँ व्यक्तिगत सुरक्षाको लागि जुन एसएमएसको कुरा छ तपाईँहरूको एसएमएस कहाँबाट आयो कुन कन्ट्रीबाट आयो अथवा देशबाट आयो अथवा विदेशबाट आयो हामीहरूलाई नम्बर टिपाउनुहोस् हामी हेर्छौँ अनुसन्धान गर्छौँ त्यस विषयमा हामी तपाईँलाई जानकारी गराउँछ होइन अध्यक्ष गाविस सचिवहरूलाई धम्की आयो भने हामी गाउँ गाउँ गएर कसरी काम गर्ने अखिल हामीहरू आफै चाहिँ चिन्तित छौँ हाम्रो गाविस मेरो कुरा पहिले चिन्तित मात्र भएर हुँदैन तत्काल खतरामा माथि समस्याको समाधान निकाल्नु गलत छ ठिकै हो त्यो मलाई पनि पहिला म्यासेज आउँथ्यो कुन कुन समूहले गर्थ्यो तर एउटा कुरा मैले बुझ्न नसकेको के भन्दाखेरि हामीले यसरी कसरी काम गर्ने होला यो गाउँ यसको बारेमा त मैले चाहिँ सिडिओ साहबसँग इन्सपेक्टर साहबसँग कुरा गरेकै हो अखिलजी होइन उहाँहरूले त आश्वासन दिनुभएको छ शान्ति सुरक्षा गराउनको अनुभूति गराउँछु भनेर कि खोजन जाओ ठीक मेरो सुन्नुहोस् पहिला म हेर्नुहोस् सबको यो सामाजिक सुरक्षा भत्ता लिएर हिँड्ने मान्छे साँच्चीजीको भन्ने कुरामा थप्न चाहन्छु पचास हजार होइन साठ हजार थिएन अहिले तिन लाख रुपियाँ भएन इमान्दारी पर्यो महेन्द्रजीको घर घरमा पुग्छु मेरो इमान्दारी हेर्नुहोस् न म घर घरमा पुग्ने मान्छे तपाईँ मेरो ख्याल राख्नु परेन त होइन होइन त्यो त ठिकै हो, हो, हो बांकिंग, बांकिंग, बांकिंग बांकिंग तर हाम्रो सचिव पनि कहीँ न कहीँ त्यो विष्जी मान्नुपर्छ कमी कमजोरी हो धम्कीहरू आउँदैछ भन्ने कुराहरू सुन्नमा आइरहेछ अनि यो कुरालाई प्रश्न पारिदिनु यस्तो अवस्थामा अब कसरी काम गर्न सकिन्छ होला तपाईँ भन्नुहोस् बिहान बेलुका जुन बेला नि फोन आइदिन्छ मेसेज आइदिन्छ होइन धम्की आउँछ हेर्नुहोस् तथा नाम छ गालीहरू कसले धम्किलाई सचिव्यू जब जब यो सरकारले तपाईँलाई का को कार्यमा गएर फर्केर काम गर त्यसपछि स्थानीय स्तरबाट दबाब आउँछ निर्देशनहरू आउनु थाल्छ अनि त्यति बेला मात्रै यस्ता धम्कीका घटनाहरू आउँछ नियुक्ति छ त्यसमा तपाईँ गएर सोध्नुहोस् म प्रत्येक घर घरमा छिरेर काम गर्छु गाविसमा काम परेर मात्र यो महिनाको एकचोटि यो चाहिँ एउटा सचिवलाई तिन तिनवटा गाविस जिम्मा दिइदिएको छ बेचारा एउटा मान्छे तिनवटा गाविस उपस्थित कसरी यो जिल्ला प्रकारले व्यवस्था कसरी मिलाइदिएको छैन आश्वासन मात्रै हो एउटा सचिवलाई तिन दिया छ तिनटा बिचारा अब नपुग्न सकेर जिल्लामा आएर सदरमुकाममा आएर बस्ने हो तिनी गाउँको मान्छेहरू आएर त्यहाँ काम लिन सक्नु तपाईँहरू अनि यस्तो अवस्थामा तपाईँहरूलाई त्यो अप्ठ्यारो रहेछ धम्कीहरू आइरहेको रहेछ काम गरिराख्नु भएको छ जान जोखिममा राखेर यो कुरा जान जोखिममा राखेर हामी काम गरिरहेछौँ सुन्नुहोस् मेरो लेख्नुहोस् बिहान निस्क्यो घरबाट फर्केर आइन्छ कि आइन्दिनँ ठेगान छैन बाटोमा कसैले हेर्नुहोस् यो सामाजिक सुरक्षा भत्ताको पैसा यत्रो यत्रो पैसा बोकेर हिँडिरहेछौँ हामी यो हो पैसाको लागि कसैले हामी लोभ गरेर होइन सुराकी लागेर गोली मारिदियो भने के गर्नु भयो यो सुरक्षा त यहाँको सुरक्षा निकाल त हामीले प्रदान गरिरहेका छौँ तपाईँलाई फर्किनुहोस् हाम्रो सबै शान्ति व्यवस्थाहरू ठिक छ भनिरहेको छ लाग्छ यो व्यवस्था ठिक छ तपाईँलाई तपाईँ पत्रकार हो सुरक्षित कति छ हामी सचिव आम जनताको सुरक्षाको कुरा गर्नुहोस् तपाईँ कति मान्छे सुरक्षित छ जिल्लामा आफ्नो काम सकेर विश्वनाथ साइगलमा गाउँ फर्काउँदै गर्दा बाटैमा साँझ पर्यो त्यसपछि त बिहान रेलवटा छन् आज आज विश्वनाथवाकै ना छोडल आज जेबी उठाएको कोकल गर्जस्ती उठा ख आवाज गर्जस्ती ऊपर बैठक आले जति कति चिलाई मत मने हो रुक, रुक रुकता रुकता का बात रुक ए रुक, रुक, रुक, रुक। का बात खा का रुक काममा छ का बात भनि न का का बडी त म कहाँ मड बड का का बडी का बड न पहिले का का बडी भाई काम हा का काम भ बताऊ पहिले काम बता भाई भई काम बता यार पहिले ज्यादा चिलैबे त मार दे चुप चुप चुप फेर यता विश्वनाथ अपहरण परे उता उनकी श्रीमती जसुदिया र छोरो बिजु बेखबर बनेर उनैलाई कुर्दै थिए त मेटाइरा हा बोलता रोल हे साउली तेरो रारो साँझली तेरो रारो मरे खुनी हो कति आधेर हु हौ सानो सानो जिन्दगालीमा न पौरी खेला ऊ को चिसो चिसो पानीमा न पौरी खेला उचिस चिसो पानीमा खि हात लौ हेर कोरि भो पौरा कि हात लौ हेर कोरि भो धन्दे कति मान्छे नि चोरी भो हाँस हसाउँछ हाँ सानो सानो जिन्दगानीमा न पौरी खेला नोसो चिसो पानीमा ना न पौडी खेला सो पानी चिसो पानीमा दशा लागे यस्तो नि आयो दशा लागे यस्तो नि आयो रुचिन उनी छोरोले पछ्यायो हाँस्छ रुहाउँछौ सानो सानो जिन्दगानीमा नआ पौरी खेला नयौ को चिसो चिसो पानीमा नआ पौरी खेला नयौ को चिसो चिसो पानीमा तई सुंदो नाटक श्रृंखला कथा मिठो को गावि कथा अंक तीन इस अंक का कलाकार प्रकाश गंधर्व कामेश्वर चौरसिया नीलम जयसी आदित्यराज चौरसिया राकेश यादव रितेश त्रिपाठी मनोज पटेल राम यादव संतोष नेपाल शिवनाथ यादव मुन्ना सराफ जयचंद्र यादव किरण यादव लक्ष्मी खरल साबिर अहमद अराज रीमा चौधरी माधुरी महत्व सूरज खनाल उदीप ठाकुर नेहा यादव रंजन यादव अभय चौधरी संजना चौलागाई राजनाथ यादव रामखिलावन यादव पन्नालाल यादव मोहम्मद असलम रतून नाटक का लेखक तथा निर्देशको रविन्द्र सिंह बानिया सात में भवसागर घिमिरे रन्विका गिरी साथै सहयोगी सृष्टि राज भण्डारी वेब प्रड्युसर बिबोर बराल ध्वनि सम्पादन शिरीस विक्रम थापा नाटकका सह सम्पादक हुनुहुन्थ्यो खगेन्द्र लामिछाने र सम्पादक हुनुहुन्थ्यो धुर्वारी अधिकारी यो नाटक बिबिसी मिडिया एक्सनले बनाएको हो नाटक कथामिठो सारङ्गीको भर्खरै प्रसारण गरिएको अङ्कबारे तपाईँका कुनै सुझाव सल्लाह र व्यक्तिगत अनुभव हामीसँग साट्न चाहनुहुन्छ भने पत्रचार गर्न नभुल्नुहोला तपाईँले पठाउनु भएको पत्र हाम्रो अर्को कार्यक्रम सारङ्गीको भलाकुसारीमा प्रसारण गर्नेछौ पत्रचार गर्ने ठेगाना हो कार्यक्रम सारङ्गीको भलाकुसारी बिबिसी मिडिया एक्सन सानेपा ललितपुर पोस्ट बक्स नम्बर आठ ईपीसी चौवन्न तस्त ईमे ठेगाना हो L -E -T -T -E -R -S, L-E-T-T-E-R-S एलईटीटीआरएस लेटर्स एट बीबीसी तत्काल प्रति पेमा हमीएमएस एसएमएस पी आप मोबाइल में केएमएस टाइप गरी एक स्पेज छोड़नो प्रतिक्रिया हाम्रो अर्को कार्यक्रम सारङ्गीको भलाकुसारीको जानकारीका लागि रोजिता र भानुलाई निम्त्याउँदै म लुनिवा तुलादर विदा चाहन्छु नमस्ते कार्यक्रम सारङ्गीको भलाकुसारीमा तपाईँको समुदायका समस्या संघर्ष र सफलताका कुरा